अरे हरे लाजै नभइकन भन्छन् त्यस्तो कुरा पनि सोध्न आउँछन् कति आसक्ति नारायण नारायण प्रभु कहाँ भगवान्का चरण कमलको नित्य चरण वन्दनामा भक्तिमा आनन्दमा रमाउनु पर्ने त्यस्तो कुरामा गएर टाँसिएर भक्तवत्सल भगवान्को ती सम्पूर्ण विषालपतिका अनुचरहरूको आँखा खोलिदिएर जडभरतजी आफ्नो गन्तव्यतिर जानुभयो त्यसपछि एकजना राजाको रहुगण महाराजको ज्ञान वृद्धि गर्नुहुन्छ उहाँले आत्मचेतना जगाइदिनुहुन्छ आत्म उद्धार गरिदिनुहुन्छ यो भवा भवाटविको वर्णन समेत गरी गरी परमतत्वका कुराहरू गरेर बडो मङ्गलमय सुन्दर प्रसङ्ग जड भरतजीले रघुगण महाराजको पनि सन्देह निवृत्ति गर्नुहुन्छ उहाँको लागि भनिदिनु भयो उहाँले कुरा के थियो भने एउटा पुला पुलाहरिको आश्रममा जाने नियम थियो जड रघुगण महाराजको पाल्कीमा चढेर जान लाग्नु भएको थियो अनि पाल्की पाहाडै बाटो छ पाहाडको कालो ओह्रालो बाटो छ अबडे खपडे बाटो छ राम्रोसँग बोक्ने मान्छे खोज है भनेर आफ्ना अनुचारहरूलाई राजाले पठाउनु भयो प्रभुगण महाराजले गए खोज्दै खोज्दै उनीहरू पनि त्यही बाटो गरेर पार हुन थालेँ जहाँ जडभर देखेँ त काम गर्नुहुन्थ्यो ओहो भाइ हो मान्छ भने त यसलाई लैजाउँ कायदाको मान्छेहरू छ पाखुरा उस्तै टिघरा उस्तै गर्दन उस्तै छाती उस्तै या कस्तो यो त विचित्र मान्छे ओहो यसलाई लग्न पाइयो भने त कसैले बोक्नै पर्दैन एक्लै पुऱ्याइन्छ यसले कुल हाँस्नुमा मान्छ भने त लैजाउँ यसलाई भन्न थाले परस्पर कुरा गरेर जडबाराजी कहाँ गएर दाइ जाने हो उहाँ माथि पाहाडमा सुन्दर राम्रो आश्रम छ त्यहाँ जानु छ हामीलाई महाराजले आदेश दिएर लिन पठाएको जाने हो हामीसँग भनेर भने जडबाराजीले हुन्छ हुन्छ ल हिँड भनिदिनु भयो लिएर गए र एकतिर जडभरतजी मात्रै एक्लै अरूतिर चाहिँ आफूहरू आलो पालो गरेर बोक्ने भने अनि जडभरतजी अगाडिपट्टि हुनुहुन्थ्यो पछाडिपट्टि उनीहरू थिए पाल्की उठाए सबैले ल उठ्ने बेला भयो भनेर रा, राजा बस्नुभयो त्यसमा रघुगण महाराज त्यसपछि त्यो लगियो पाल्की उठाइयो अब पहाडको बाटो अग्लो खोचो फेरि त्यसमाथि बोक्नेहरू धेरै थरी भएपछि त्यही खजमच भइहाल्छ कता कता के के हुन्थ्यो हल्लिन्थ्यो पाल्की होइन कसले हल्लाएको यो पाल्की यसरी भनेर डराएका राजाले शोधनी हुन्थ्यो अनि तिनीहरू सबै अनुचारहरू त्यो अरू और, अरू चाहिँ पछाडिबाट बोक्ने मिलिजुलिकन तालो पालो गरेर बोक्नेहरू चाहिँ भन्थे होइन महाराजा हामी साह्रै सावधानीसँग बोकिरहेका छौँ यही एउटा मोटै खालि हाँसिरहन्छ बोल्दा पनि बोल्दैन यसैको खेल हो यो खत्तम सबै हामीले सब ठिकसँग बोकेका छौँ हो त्यसलाई सम्झाऊ त राम्ररी बोकोस् त्यसले भन्नुभयो फेरि होइन हामी सम्झाउँछौँ महाराज चिन्ता नगरौँ हामी सम्हालेर लग लग्छौँ भने फेरि पनि पाल्की त एकदम हल्लिन तालो राजा डराए अब भने भएन भनेर रो, पाल्की रोक्न लगाए पाल्की रोकेर मोटे यो के हो यो चाल यत्रो जिम्मेदारी सम्हालेर यस्तो खेलबाड गर्ने मलाई लडाइदिन खोज्या जडभरजीले अब यिनको पनि आँखा नखोली भएन भन्ने लाग्यो र जडभराजीले भन्नुभयो महाराज बोक्ने कुरा गर्नुभयो नि हजुरले होइन कसलाई बोकिएको छ याद गरिएको हजुरलाई पाल्केले बोकेका छ पाल्केलाई हामीले बोकेका छौँ हामीलाई धरतीले बोकेकी छन् धरतीलाई शेष भगवान्ले बोक्नु भएको छ उहाँलाई पनि शक्ति दिने अर्कै कोही स्रोत छ यो बोक्ने को हो कसलाई बोक्या याद छ गहिराइसँग बुझिया छ फेरि मोटे भनेर किन भन्यो मलाई कसलाई भन्यो मलाई कि मेरो मेरो आत्मालाई कि मेरो शरीरलाई यो शरीरलाई त जडो यो यसलाई मोटे भन कि खोटे भन केही फरक पर्दैन मेरो आत्मालाई भन्ने हो भने यसलाई मोटे भन्नै मिल्दैन आत्मा मोटै भन्न सकिन्छ बालाग्रतल्पित सचान एउटा यो, यो रौँका सय टुक्रा पार्नु ती प्रत्येक टुक्राका अरू सौ सौ टुक्रा, टुक्रा पार्नु कत्रो आकार हुन्छ त्यत्रै आकार छ आत्माको अनि मोटे भन्न मिल्छ कसको कुरा गरे हजुरले त्यसपछि राजाले भने हो मैले चिनेन उहाँलाई कस्तो सूत्रम कतम हो पेर बस्नु भएको छ हेर्दाखेरि ब्राह्मणहरूमा श्रेष्ठ जस्तो देखिनुहुन्छ जनाइ छ कहाँ कहाँ हजुर अवधूत हुनुहुन्छ कि हजुर कसको आत्म हुनुहुन्छ कहाँको हुनुहुन्छ कताबाट आज जगतको कल्याणको लागि यसरी विचरण गरिराख्नु भएको छ साक्षात् भगवान् सत्य गुणोपन्न परमानन्दमय शान्तिमयहरू भएका भगवान् हरिनै त हुनुहुन्न इत्यादि प्रश्न गरेर सोध्न लाग्नुभयो रघुगण महाराज म किन त्यो माथि आएका त्यति माथि जाउँ डाँडा चढेर माथि माथि गएर ऋषिका आश्रममा त्यत्रो कष्ट किन गइरह मलाई त सत्सङ्गको निधि त यहीँ प्राप्त हुनुभएको छ भनेर त्यसपछि अनि आफ्ना सारा जिज्ञासाहरू प्रकट गर्दै भवाटविको बारेमा सोध्नुहुन्छ रघुगण महाराजले जडबरा दिदी सबै सबै सम्झाएर भन्नुहुन्छ महाराज यो भगवान्को आराधना भन्ने कुरा यति सूक्ष्म छ यो सामान्य हिसाबले सकिँदैन गर्न र त्यो परमतत्वलाई भगवत तत्त्वलाई प्राप्त गर्न त झन् साह्रो गाह्रो छ महाराज यसमा कहिले पनि यस्तो भ्रम नगर्नु याति, महाराज सम्पूर्ण अभिमान अहंकार म राजा हुँ म शासक हुँ भन्ने जो रजोगुणी स्वभाबाट आएका अहंकार आदि छन् ती सबलाई थन्क्याएर पोक पारेर समुद्रमा फ्याँकिदिने आफू बिल्कुल त्यसबाट निष्कलङ्क भेधाग भनेर अत्यन्त शान्त सौम्य रूप धारण गरेर भगवान्को भक्त बन्ने हजुरलाई थाहा छ जीवनको कति सूक्ष्म गति हुन्छ मैले आफै अनुभव गरेका छु म पूर्व जन्ममा राजि भरतको रूपमा रहेको बेलामा अन्तिम क्षणमा आएर एउटा मृगको स्मरण गर्न पुगेँ प्राण त्याग्ने बेला र त्यसले गर्दा मेरो सिँगै जीवन मृगको भएर बिताउनु बाध्य हुनु पर्यो मैले पछि कसो कसो भगवत कृपाले त्यो मृगस्तरीर त्याग्ने बेलामा मलाई प्रभुकै स्मरण भयो र मेरो कल्याण भयो म यस रूपमा अहिले आउन सकेँ मेरो यस मुक्तिद्वारलाई सफल पार्ने यो क्षण शुभ सुब योग मलाई प्राप्त भयो भगवत कृपाले महाराज त्यति सूक्ष्म छ त्यसो हजुरले त जाने बेलामा प्रभुकै पावन नाम स्मरण होस् त्यस्तो खालको साधना अहिलेदेखि सुरु गरिहाल्नुपर्छ अहिलेको यो पावन साधना समय अरू कुरामा लहसिएर बिताउनु भयो भने हजुरको पनि त्यो क्षण वित्त छ बिग्रिएर त्यसै अन्खेर अरू जीवनमा भट्किनुपर्ने त्यतिहरू हुन्छन् त्यसैले अहिलेदेखि सम्हालिनुहोस् भनेर यस प्रकारका मार्मिक कुराहरू आर सम्झाएर प्रभुगण महाराजका सारा सन्देहहरू मेटाइदिनुहुन्छ झड भरतजी महाराज यिनै पावन प्रसङ्गहरू अब सुखदेव स्वामीले महाराज परीक्षाजीका जिज्ञासा अनुसार सम्पूर्ण प्रिय प्रजवको वंशको वर्णन गरेर सुनाउनुहुन्छ र अन्तिम गयनाम गरेका राजर्शीको कुरा सुनाउनुहुन्छ त्यो वंशका गरिमाहरू बताउँदै त्यसपछि सप्तद्वीप सप्त सागर सम्पूर्ण अन्तरिक्ष लोक सारा लोकलोकान्तर अधोलोक अरू अतल बितल सुतल तलातल र सातल रातल पातल इत्यादि यी सबको वर्णन गरेर सुनाउनुहुन्छ तिनका विशेषताहरू सुनाउनुहुन्छ र अन्तमा महाराज परीक्षाजी सोध्नुहुन्छ गुरुदेव मैले त लोकहरूको वर्णन गर्ने क्रममा कता कता यस्तो पनि वर्णन गरेर सुनेको छु नरक नाम गरेका लोक पनि छन् अरे नि गुरुदेव ती कस्ता छन् र ती केवल सुन्ने र भन्ने मात्रै हुन् कि तिनको तात्विक रूप छ छा। ती छन् कहाँ छन् ती स्वर्गमर्त पाताोक मित्रै छन् कि अथवा अन्त कतै छन् कि त्यो म सबै जान्न पाऊ कहाँ छन् ती नरकलोकहरू कस्ता छन् तिनीहरूले सोध्नुभयो सुखदेव स्वामी भन्नुहुन्छ महाराज परीक्षी नरक लोकहरू पापीहरूले भोग्ने भोगायतहरू हुन् भोग क्षेत्रहरू हुन् यिनीहरू यी छन् यी नभएको होइनन् भोग्नै पर्छ पापीले कहिले छोटकाएर पाउँदैन महाराज यी नरकहरू कहाँ छन् त भनेर हजुरले सोध्नुभयो अन्तरालय मात्रै त्यस्तो दक्षिण श्याम भूमे यस्याम भूमेष्टा जितृगण परमारहरू कहा छन् अन्त जगत स्वर्गमा बीचमा यही भित्रै दक्षिणदिशामा अधस्ता भूमि जमिन मुनि उरिय क्षेत्रभन्दा माथि जुन क्षेत्रमा अग्नि खाँचो आदि पितृगणहरू रहन्छन् र आफ्ना आफ्ना गोत्रका आफ्ना आफ्ना वंशका पुरुषहरूद्वारा आफ्ना सम्बन्ध पर्नेहरूद्वारा आफूलाई केही प्राप्त हुन्छ भनेर प्रतिवर्ष आशा गर्दै रहन्छन् पितृहरूको सन्तुष्टिको लागि वंशजहरूले श्राद्ध आदि तर्पण आदि विधिहरू गर्दछन् ती पितृहरू बस्ने पितृलोक जाने रहेछ त्यसैको हाराहारीमा त्यतैतिर यी नरक महाराज यिनका नाम पनि सुनौ भनेदेखि एकपटक शिरिङ हुन्छ शरीर अठाइस महाराजी नरखरू। कुन हुन् तिनीहरू भने तामिश्र अन्धतामिश्र रौरभ महारौरव कुम्भीपा कालसूत्र असिपत्र वन सुकर मुख अन्धकुभ कृमिभोजन सन्दमस तप्त सुटक सालमली बैतरण प्राणरोध विशन लाला भक्षमे यादन अभिचिरा इत्यादि क्षार कर्दम रक्षण भोजन सुलप्रोत दण्ड सुबट निरोधन पर्यावर्तन सूचीमुख इत्यादि अठाइस नरकहरू छन् महाराज जसले यहाँ अरुका सम्पत्तिको अपहरण गर्छ स्त्री जातिको अपहरण गर्छ तिनलाई कालोसले बाँधेर यमपुरुषहरूले एउटा तामिश्र नाम गरेको घोर अन्धकारमय कोण्डमा खसालिदिन्छन् अत्यन्त दुःख पाउँछ छटपटाउँछ तडपिन्छ पश्चात्ताप हुन्छ उसलाई कहिलेकाहीँ मुर्छा पनि हुन्छ किनकि खानु पाएको हुँदैन भोको हुन्छ प्यासो हुन्छ अनि मलाई कसैले खुवाइदेऊ न अलिकति म त मर्नै आँटेँ मैले केही खाएको छुइनँ कति दिन भएँ भन्छ हुन्छ मलाई त्यस्तै प्यासले चाएको छ हजुर मलाई केही गरिदिनु पर्यो भने ए, ए खान मन लाग्यो अहिले भोक याद आयो आफ्नो जन्मको पूर्व जन्मको याद छ तिमीलाई तिमी कस्ता थियौ टाइममा कति सम्पन्न थियौ कति धनाढ्य थियौ खाएर भोगेर नसकेने अपार वैभवका स्वामी थियो तिम्रो आँगनमा कोही लुला लंगडा, अपाहिज, अन्धा असहायहरू आएर मागे भने जहाँ जहाँ जहाँ कसैले तेरो सुन्दैन यहाँ जाँट बेकार यहाँ झर्को लगाउनको लागि आउँदो रहेछ हटायोलाई भनेर आँगनबाट दुधकार साथ ती दिन दुखी गरिब असहायहरूलाई तिमीले हेपेर पेलेर त्यहाँनिर दुःख दियो होइन अहिले खान मन लागो भोक लाग्यो ल खाऊ यही हो तिम्रो खाना भनेर माथिबाट फलामको डन्डाले डङ पिउन मगो तताको तेल लगेर खनाइदिन्छ लु ख पहिला आफूसँग भएको बेला कहिल्यै अर्काको दुख सुखको प्रवाह गर्यो अहिले प्यास लागो भन्छन् त्यसरी सताउँछन् महाराज तामिश्र नाम गरेका नरक ना एवम् अन्धतामिश्री यस्तो बन्छै तुरुषम दारा दिन उपयुङ्तै अर्काका स्त्रीहरूलाई छक्क्याई फसा भुल्याई गरेर आफ्ना विभिन्न प्रकारका दुराशयहरूको परिपूर्तिका लागि दुःख दिने पापीहरू जो यहाँ हुन्छन् अहिले प्यास लागो भन्छन् त्यसरी सताउँछन् महाराज तामिश्र नाम गरेका नरकमा ना एवम् अन्धतामिश्री यस्तो बन्छै त पुरुषतम धारा दिन उपयुङ्दै अर्काका स्त्रीहरूलाई छक्क्याई फसाई घुल्याई गरेर आफ्ना विभिन्न प्रकारका दुराशयहरूको परिपूर्तिका लागि दुःख दिने पापीहरू जो यहाँ हुन्छन् तिनीहरू नष्टमती र नष्ट्रिख दृष्टिष्ट भनस्पति वृष्ट्रम ती सन्ति त्यो अन्धतामिश्र भने त झन्सारो एकदमै अध्ययारो अध्ययारो बिल्कुल दृष्टि कतै पनि नखुल्ने त्यस्तो घोर अन्धताले परिपूर्ण त्यस्तो ठाउँमा खसालिदिन्छन् ठुलो खाडलमा एकदम दुःख पाउँछ त्यसले चिताएको बेला केही कुरा पुग्दैनन् त्यसलाई जसले यो मेरो यो तेरो भनेर सामान्य कुराहरूमा पनि न्यू खोजी खोजी झगडा गरेर अर्कालाई दुःख दिन्छ सताउँछ त्यस्तालाई रौरव नरकमा लिएर गएर खसाली दिन्छन् आफ्नो प्राणको भरणको लागि अर्काको ज्यान के हो र भन्दै प्राणीहरूलाई गुतद्रोहीन प्राणीहरूलाई काट्दै मार्दै तिनका मासुहरू इत्यादि गरेका वस्तुहरू खान्छन् त्यस्ता क्रूर कर्महरूलाई रौरव नाम गरेको नरकमा पर्नुपर्दछ महाराज महाराजी केवल भन्ने सुन्ने मात्रै होइनन् यथार्थ कुरा हुने कसैले पनि नरक भोगको त्यस यातनामय स्थितिबाट छुटकाएर पाउन सक्दैन आफ्ना गरेका कर्मबाट शुभ रहेछ भने शुभबाट पनि उसले लाभान्वित हुने मौका पाउँछ नै अकाट्य रूपमा र अशुभ रहेछ भने पनि यातना भोग्नै पर्छ उसले एकजना ऋषिको कथा माण्डव्य ऋषि माण्डव्य ऋषि अत्यन्त तपोमय जीवन भएका ऋषि थिए सधैँ तपस्या गर्दथे परम तेजस्वी थिए तपस्या तपस्यामै जीवन काटेका थिए आखिरी अवस्थामा आएर उनको आश्रम जानेर थियो त्यसको नगी चाहिँ कतै ठुलो चोरी कांडवा, भयो चोरीको असबाप लिएर चोरहरू भाग्दै थिए शिरमा त्यो सामान बोकेर पछाडिबाट राजाका सिपाहीहरूले लखट्टे गरेको उनलाई थाहा भयो अब हामी फस्यौँ अब हामी बच्न गाह्रो छ भनेर उनीहरूले हत्ता लिएर सारा सामान माण्डवे ऋषिका आश्रमको ढोकामा फालेर आफू त्यहाँबाट चम्पत भए त्यसपछि माण्डव ऋषिको आश्रम परिधिमा पुगेका सिपाहीहरूले विचार गरे यो सबै ढोङ्गी चाला हो आफ्ना मान्छे लगाएर चोरी गरेर आयो अनि सामान ल्याएर आश्रमको अगाडि थुपार्न लगायो आफू चाहिँबाट एकदम ध्यानै भएर हेरेर त्यहाँ ढोङ गरेको पक्र हिँडै ऋषिको काम हो भनेर माण्डव ऋषिलाई पक्रेर लगाइन् त्यस व्यवस्था अनुसार त्यस दण्ड व्यवस्था अन्तर्गत चोरी गर्नेलाई सुलीमा चढाइन्थ्यो भयङ्कर तीको सुलीमा रोपिन्दियों तल बाव ऋषि तातना मिलीर